नमस्कार कार्यक्रम का अर्पण बसमा स्वागत प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज अर्पण बस हरेक हप्ताको बुधबार बिहान आठ बजेको शुभ बिहानी पश्चात आउने गर्दछ आज पनि हामी उपस्थित भइसकेका छौँ आजको श्रृङ्खलामा रत्नगर नगरपालिकाकै विषयमा हामी कुराकानी गर्ने जमर्गुमा जुटेका छौँ रत्नगर नगरपालिकाले आफ्नो सेवा क्षेत्रभित्र पूर्व राजमार्ग अन्तर्गत अहिले सडक विस्तारको कामलाई तीव्रता दिइराखेको छ लगतै नगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा सीमाङ्कन गर्ने कामलाई पनि तीव्रता दिइराखेको छ लगायत हामी समग्र नगरको विकासमा के गर्न सकिएला यो विषयमा आज हामी कुराकानी गर्दैछौँ रत्नगर नगरपालिकाका निमित्त कार्यकारी अधिकारीता सीताराम पोखरेलसँग हामी कुराकानी गर्दैछौँ समग्र नगरको विकास र बजार क्षेत्र विस्तार सार्वजनिक जग्गा सीमाङ्कनको कांगा, विषयमा रहेर हामी कुराकानी गर्दैछौँ कुराकानीको लागि हाम्रो स्टुडियोमा यति बेला रत्नगर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेल हुनुहुन्छ सीताराम सित्रा, सरलाई स्वागत छ रेडियो अर्पण बस कार्यक्रम धन्यवाद सुरुमा जानकारी गराउनुहोस् यो सडक विस्तारको कार्य यहाँहरूले विगत तिन चार वर्षदेखि नै सुरुवात गर्नुभएको थियो तर सफल हुन सक्नु भएको थिएन यो पटक भने यो अभियानले तीव्रता पाए लगभग अब सफलता नजिक हुन्छ हजुर निश्चितै हामीले तिन चार वर्ष अगाडिदेखि नै यो सडक सुधार गर्ने यसलाई चाहिँ फोर ल्यान्डको कन्सेप्टलाई भन्ने किसिमको एउटा मास्टर 20 20 प्लान नै तयार गरिसकेको हो तर सडकको क्षेत्राधिकार रहेको पच्चिस मिटर बिचको बिचबाट पच्चिस मिटर क्लियरेन्स गर्ने विषयमा हामीले दुई तिन पटक नै प्रयत्न गऱ्यौँ तर तत्काल सफल हुन सकिएन र अहिले विकल्प उतापट्टि एउटा तरकारी बजारको व्यवस्थापन गरेर विकल्पसहित जम्मै फलफुल बेच्ने व्यवसायहरू त्यस्तै गरी यो माछा बेच्ने व्यवसायहरू र त्यसपछि चाहिँ फुटपाथमा व्यापार गर्ने व्यवसायहरू उहाँहरू सबैलाई विकल्पसहित अब खुट्टापुटी सर्नु पर्यो भनेपछि स्वतः स्फूर्त रूपमा उहाँहरू त्यता जान राजी हुनुभयो र अहिले करिपरि बजार व्यवस्थित भइसकेको छ र हुने क्रममा छ र यो पच्चिस मिटर क्लियरेन्स गरिसकेपछि मात्रै अब यसमा अरू थप कामहरू हुनसक्ने त्यस्तो अवस्था रहेको हुँदा पहिलो काम भनेको 25 मिटर क्लियर गर्ने काम पहिलो प्राथमिकतामा थियो र यसलाई हामीले करिब करिब यो तेस्रो चरण भनेर तिनवटा चरणहरूमा बाँधेका छौँ र पहिलो चरणको काम भनेको चाहिँ क्लियरेन्स गर्ने व्यापारी फुटपाथ व्यापारीहरूलाई अन्यत्र स्थापित गर्ने त्यसपछि भएका सबै अवरोधहरू सबै हटाउने व्यावसायिक सामग्रीहरू अब चाहिँ निर्माणको सामग्रीहरू अब सानातिना चाहिँ घुम्ती पसलहरू ती सबैलाई क्लियरेन्स गरेर एउटा साइज दिइसकेपछि अब हामी दोस्रो चरणमा चाहिँ यहाँ भएका बिजुलीका पोलहरू टेलिफोनका पोलहरू तिनलाई चाहिँ कहाँ कसरी व्यवस्थित गर्न सकिन्छ सकिन्छ अन्डरग्राउन्ड गरेर सकिँदैन त्यो चाहिँ बाइसौँ मिटरको स्पेसमा पुर्याएर त्यसलाई चाहिँ व्यवस्थित गर्ने भन्ने विषयमा हामी सम्बन्धित लाइन एजेन्सीहरूसँग जस्तै विद्युत प्राधिकरण नेपाल टेलिकम उद्योग वाणिज्यसँग नगरपालिका सबै बसेर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ कसले के भूमिका गर्ने हो कहाँ कताबाट लगानी गर्ने हो यो विषयमा हामी छलफल गर्दैछौँ र त्यो दोस्रो चरणको काम सिद्धिएपछि अनि अन्तिममा यो फोरल्यान्ड जुन एउटा मास्टर प्लान बनेको छ फोरल्यान्डको चाहिँ कन्सेप्ट अघि बढ्छ र त्यसलाई अलिकति बजेटको पनि धेरै ठुलो अङ्क आवश्यक पर्ने हुँदा नेपाल सरकारले यो वर्ष नै करिब साढे करोड रुपियाँ यो राजमार्ग सुधार भन्ने शीर्षकमा राखिसकेका छ यो विषयको पहल पनि माथि भइरहेको छ त्यो दुईवटा चरणको काम सिद्धिएपछि हामी तेस्रो चरणको जो फाइनल्ली गरिने फोरल्यान्डको कन्सेप्टको काम हो त्यो गर्ने भन्ने छ र अहिले यो हामीलाई अलिकति खुशी पनि लागेको छ किनभने धेरैचोटिको प्रयत्नपछि यसपालि कुनै त्यस्तो किसिमको बलजबस्ती नगरिकन व्यवसायीहरू सबै स्वत स्फूर्त रूपमा नयाँ खोजिएको ठाउँमा गएर व्यवस्थित भइदिएको कारणले र स्थानीय व्यापारीहरू उद्योग मानिसहरूसँग सबैले यसमा चाहिँ सहयोग दिएको कारणले अहिले चाहिँ करिब करिब यो क्लियरेन्स गर्ने काममा चाहिँ सफलता मिलिसक्यो यो योभन्दा अगाडि किन यो सक्नु भयो अब त्यही त हामीसँग पहिलो कुरो त उतापट्टि वैकल्पिक व्यवस्था हामीले बनाइसकेका थिएनौँ अब हेर यहाँ बस्नुहोस् भनेर देखाएपछि मात्रै मान्छेहरूले सहज समर्थन गर्ने सहयोग गर्ने हुने नु। नु। अब त्यतिखेर चाहिँ लौ छोड्नु पऱ्यो छोड्नु पऱ्यो भन्ने अवस्था रह्यो तर वैकल्पिक व्यवस्था हामीले दिन सकेका थिएनौँ र अहिले चाहिँ वैकल्पिक व्यवस्था एउटा नयाँ बजारै बस पार्कसहितको नयाँ बजार जहाँ तरकारी पनि छ जहाँ फलफुल पनि छ जहाँ अन्य अन्य फुटपाथका व्यवसायहरू पनि छन् र त्यसमा बस पार्क समेत स्थानीय बसहरूको आउने जाने ओर्लिने चढ्ने सबै व्यवस्था गरिसकेपछि जाँदाखेरि मान्छेको फ्लोर स्वतः त्यता हुने हुँदा व्यवसायहरूलाई mm -hmm. त्यता जानु अप्ठ्यारो भएन त्यस सहज भयो पहिला यो व्यवस्था नगरिकन त्यत्तिकै अनुरोध मात्रै गरे आउँदाखेरिमा यो चाहिँ असफलता भएको हो अहिले चुनौती देख्नु भएको छ यहाँले फेरि त्यही अवस्था होला भन्ने होइन चुनौती त देखिन्छ नै किनभने अहिले पनि त्यहाँ थुप्रै असन्तुष्टिहरू छ भने बमजिमको व्यवस्थापन भइसकेको छैन अब अहिले सबैभन्दा समस्या भएको चाहिँ अब आ, यो गिटी बालुवा जन्य चिजहरू जो सहज आपूर्ति गर्न सहज के अत्यन्त कठिन छ ल्याउनै पाइँदैन त्यसले गर्दाखेरि त्यहाँ कति भौतिक पूर्वाधारहरू निर्माण गर्ने पर्ने विषय तिनै कारणले रोकिएको छ हामीले त्यहाँ तरकारी बजारहरूलाई फलफुल बजारहरूलाई नयाँ सेडको व्यवस्था गर्ने घुन्तिहरू बनाउने र उहाँहरूलाई एउटा चाहिँ स्थायी किसिमको पर्सल टहरा दिने भन्ने कार्यक्रम छ त्यो चिज अघि बढ्दैछ तर पहिलोचोटि ग्राउन्ड फिलिङ गर्ने चिजहरू नै अहिले समस्या भएको हुँदा अलिकति काम गर्नलाई कठिनाइ भएको छ त्यस कारणले पनि हाम्रो सामान अलि भनेमजी बिक्री भएन कुहिने जन्ने चिजहरूलाई समस्या भयो भन्ने किसिमको कुराहरू आइरहेको छ र हामीले यथासम्भव व्यवस्थापन गर्नेतर्फ लागेका छौँ र हाम्रो थुप्रै ठुलै टोली करिब 12-15 पन्ध्रजनाको टोली नै त्यहाँ व्यवस्थापन गर्ने हेर्ने अनुगमन गर्ने काममा खटाइरहेको हुँदा यो अब बिस्तारै यसलाई चाहिँ सहजतातिर जाँदैछ उनीहरूको एउटा यति छ अलिक समस्या यहाँले विकल्पसहित व्यवस्थापन गऱ्यौँ स्थानान्तरण गऱ्यौँ भन्नुभयो त्यहाँ व्यवसायहरूले के भन्छ उचित व्यवस्थापन चाहिँ भएन भने यो मेन गुनासो उनीहरूको छ यस्तो छ यो सन्तुष्टि भन्ने चिज विकासमा कहिले पनि हुँदैन यो निरन्तर प्रक्रिया हो अब उहाँहरू हिजो बाटा सडकमै बस्नुभएको हामी सबैले देखेकै कुरा हो पहिले त्यहाँ पनि अब खुल्ला आकाशमै बस्नुभएको छ यति हो कि ठाउँ परिवर्तन भयो र हामीले के चाहिँ एउटा ग्यारेन्टी दिएका छौँ र त्यो पुरा गर्नुपर्छ भने जस्तो फलफुल हाइवे क्षेत्रमा टाँडी बजार चोक क्षेत्रमा फलफुल बेचियो भने ग्राहक त्यहाँ जाँदैन फलफुल बेचिएन कन्य अन्यत्र कतै भने त उपभोक्ताहरू त जाने त्यहीँ हो त्यस कारणले बिक्रीको समस्या रहँदैन रह्यो व्यवस्थापन गर्ने कुरा मैले अघि नै पनि निवेदन गरेँ हामी त्यसलाई हामीले प्लान गरिसकेका छौँ अब त्यसमा प्रत्येक व्यवसायलाई हामीले एउटा चाहिँ स्टल भनौँ न साइजको स्टल दिँदैछौँ छानो सहितको स्टल दिँदैछौँ त्यो भइसकेपछि खासै समस्या हुन्छ भन्ने लाग्दैन त्यस कारणले सबैजनाको यो सामूहिक काम भएको हुनाले सबैले आफ्नो आफ्नो तर्फबाट सहयोग जुटाउने पनि हुनुपर्छ भन्ने हामी अपिल गर्दछौँ यदि त्यो बाध्यता चाहिँ आइपऱ्यो भने नगरपालिकाले के गर्छ बाध्यता भन्नाले उहाँहरू फेरि यतै फर्केर आउने त्यो हुनै सक्दैन त्यो आउनुहुन्न किनभने एउटा कहीँ पनि संसारको कुनै पनि ठाउँमा एउटा निश्चित ठाउँ दिइसकेपछि त्यहाँ नै त्यो व्यवसाय व्यापार हुनुपर्छ यत्र तत्र फैलिएर हाइवेमा सडकको क्षेत्राधिकारभित्र बसेर व्यापार गर्ने भनेको अथवा कुनै त्यस्तो प्रदर्शनी गर्ने भनेको त्यो नियमको मिचाइ हो अब नियमै नमान्ने विधानै नमान्ने विधि नै नमान्ने त्यस्तो त नहोला त्यस हामीले हामीलाई विश्वास छ अब त्यस्तो हुँदै हुँदैन आउनुहुन्न अब यति यहाँले काम गर्नु भएको छ यतिले पुग्यो नगरपालिका अब ढुक्क भएर बस्यो हुन्छ होइन बिल्कुल ढुक्क छैन एकदमै यो अब चिन्ताको विषय छ यसलाई कसरी निरन्तरता दिने अन्तिम बिन्दुसम्म पुर्याउनलाई मैले अघि नै तेस्रो चरणको कुरा गरेको थिएँ हामी पहिलो चरणको पनि करिब करिब साठी सत्तरी पर्सेन्टतिर छौँ यो त अझ उता, उता पश्चिमतिर पनि बढ्नुपर्ने छ हामी बल्ल यो बकुलर एरियासम्म आइपुगेका छौँ त्यो पनि खालि क्लियरेन्स गर्ने मात्रै कुरामा अब त्यहाँ चाहिँ बनाउनु पर्ने जस्तो एक चरण ग्राभलिङ गरेर त्यसलाई रोलिङ गर्ने त्यसपछि त्यहाँ त अब कतिपय ठाउँमा पिच हुन्छ कतिपय ठाउँमा मोजाइकहरू लाग्छ कतिपय ठाउँमा ब्लकहरू लाग्छ अनि बाइसौँ मिटरको चाहिँ डिस्टेन्समा वृक्षारोपण गर्ने कुरा त्यसपछि फुटपाथ बनाउने कुरा यी यावत कामहरू बाँकी छ त्यस अब यो पहिलो चरणको थालनी हो र अहिलेको थालनी एउटा सहज स्वतः स्फूर्त रूपमा गएको हुँदाखेरि सबै कामहरू हुन्छ भन्ने लागेको छ र अहिले नगरपालिकाले पनि यो चिजलाई निरन्तर अनुगमन गर्ने निरन्तर चाहिँ निरन्तरता दिइरहने विषयलाई एकदम प्राथमिकतामा राख्या हुँदाखेरि हामीले काम सकियो भनेकै छैन काम सुरु भएको छ बल्ल त्यस अब यो यसलाई विशेष फोकस गरेर अब वृहत सडक सुधार भनेर हाम्रो चाहिँ यो एकात्तर बहत्तरको बजेट तथा कार्यक्रममा पनि बजेट विनियोजन भइसकेको हुनाले त्यसको कार्यान्वयनसम्म गर्नको लागि हामी एकदम दत्तचित्त भएर लाग्नुपर्छ यसको लागि सबै नागरिक समाज राजनैतिक दल प्रतिनिधि उद्योग वाणिज्य सङ्घ समाजसेवी स्थानीय सङ्घ संस्थाहरू सबैजनासँग हामी सहयोगको अपिल गर्छौँ उहाँहरू पनि सहयोगको लागि तयार हुनुहुन्छ यो सामूहिक काम भएको हुनाले एउटा नगरपालिकाको दुईजना चारजना पाँचजना दसजना कर्मचारीहरूको प्रयत्नले मात्रै यो हुँदैन त्यस कारणले सबै एउटा चाहिँ शुभचिन्तक विकासप्रेमी मान्छेहरूको सहयोग जुड्छ यो कारण हुन्छ भन्ने छौँ तर समय लाग्छ अलिकति अब अहिले देख्दाखेरि तपाईँ बाहिर गएर हेर्नुहोला देख्दाखेरि अलिकति अस्तव्यस्त झनै देखियो भनेर कतिपय नगरवासीले भन्छ अस्तव्यस्त होइन हामीसँग भएको एउटा चाहिँ यो प्रकृति प्रकृतिजन्ने सुन्दरता जो रूख बिरुवाहरू थियो त्यो ओखेलियो त्यसमा हामी अत्यन्त दुखी छौँ यो एउटा रुखलाई हुर्काउनको लागि धेरै ठुलो मेहनत मान्छे हुर्काएको जस्तै मेहनत र परिश्रम पर्छ त्यो सुन्दरता पनि हो तर बाध्यता के छ भने हामीले हिजो नै रुखरोक्दाखेरिमा गलत ठाउँहरू रोप रोपेर जाउँ अब सडकको क्षेत्राधिकारभित्र जहाँ हामी चाहिँ फोरलेनको काम गर्न जाँदैछौँ जहाँ चाहिँ ग्रिनरी बनाउने भने अब त्यो ठाउँहरू त रुख परेन जहाँ फुटपाथ हो त्यहाँ परेछ जहाँ हुने हो भोलि त्यहाँ परेको छ त्यस कारणले एउटा बाध्यतावश यो सुन्दरता हो भन्ने थाहा था हुँदा हुँदा पनि हटाउनु परेको छ हामी अब निश्चित यो बाइस मिटरको डिस्टेन्स हुने गरी यो विद्युतका पोलहरू समेत बिस्तार एउटा व्यवस्थित गरिसकेपछि अनि वृक्षारोपणको कार्यक्रम अघि बढाउँछौँ र अहिले बजारैभरि हिजो देखिएको अगाडिपट्टि चाहिँ विभिन्न खालका निर्माण सामग्रीहरू विभिन्न खालका चाहिँ व्यावसायिक प्रयोजनका सामग्रीहरू हाइवेसम्म ल्याएर देखाउने प्रदर्शन गर्ने अशोभनीय एउटा तरिका थियो त्यो छैन अब के छ त भन्दाखेरि पानी पर्दा हिलो हुने आ, पानी नपर्दा धुलो हुने त्यो समस्या छ यसलाई हामीले चाहिँ छिटोभन्दा छिटो ग्राभलिङ गरेर रोलिङ गर्ने योजना राखेका छौँ अब सरकारले नै यो ग्राइभेलजन्य चिजहरू असार पसारमा बन्देज गरेको हुँदा यो खुल्ला खुलिसकेपछि फर्स्ट पहिलो प्राथमिकतामा यो काम हुन्छ त्यस कारणले धेरै राम्रो देखिन्छ भन्ने लाग्छ यसअघि हामीले नगरपालिका हेर्दा अलिक फरक थियो अब अहिले उजाड पनि भयो अब लाग्ला धेरै समय लाग्ला फेरि पनि त्यही अवस्थामा फर्कन अथवा अब पर्यटकीय क्षेत्रको रूपमा परिचित हुनको लागि कहिलेसम्म पाउला न अब नगरवासीले त्यो रत्नगर सुन्दरता भएको हेर्नलाई यस्तो छ सुन्दरताबाट गजबको चिज छ होइन अब हिजोको अवस्थामा आज सफा देखिए हातु पनि एक किसिमको सुन्दरता हो भएका रोग रुख बिरुवाहरू हट्यो त्यसले चाहिँ अलिकति अलिक सुखा रुखा जस्तो देखिएको छ अब रुख त एउटा साइजमा ठाउँमा रोकेपछि दुई वर्षभित्रमा त्यसले आफ्नो आकार दिन्छ अलिकति सुन्दरता थप्ला मैले भने यो यो सबै चिजहरू सम्पन्न हुनलाई करिब दुई वर्ष लाग्छ भन्ने लागेको छ अब हामी चाहिँ अब दोस्रो चरणको काम गर्ने बित्तिकै प्लान्टेसनको कुराहरू अघि बढाउँछौँ त्यसपछि फोर्टल्यान्डको कुराहरू अघि बढ्नु थालेपछि था। त्यो अलिकति सरकारी स्तरको पनि प्रोग्राम भएको हुँदाखेरिमा हामीले पर्खिनु पर्ने पनि छ अलिकति एप्रोच पुर्याउनु पर्ने पनि छ त्यसै कारणले सबैको चाहना छ यो छिटो सुन्दर होस् सबैको चाहना छ यो चाँडै बनोस् भन्ने नगरपालिकामा चाहना छ तर अलिकति यो काम गर्ने भन्ने विषय चाहिँ गफ गरे जस्तो mm. अलि हुँदो रहन्छ त्यो कठिनै हुन्छ धेरै लाइन एजेन्सीहरू धेरै च्यानलहरू मिलाउनु पर्ने हुँदाखेरिमा अलिकति अप्ठ्यारो हुन्छ अलिक सक्रिय भएको जस्तो देखिया छ अलिक नगरवासी पनि उत्साहित भएको छ उत्साही हुनुहुन्छ सबैजना के देख्नुहुन्छ यसको पछाडि यसको पछाडि यो राम्रो कामको थालनी भयो भन्ने किसिमको मान्छेको मूल्याङ्कन भएपछि स्वाभाविक रूपले मान्छे चाहिँ सक्रिय हुन्छन् र नगरपालिकालाई पनि यत्रो चाहिँ पन्ध्र सोह्र वर्षको यसको चाहिँ कार्यकाल भइसक्दाखेरिमा एउटा चाहिँ देखाउन मिल्ने खालको जो मुख्य सबै मान्छेहरूको फ्लो हुने ठाउँ भनेर त यही बजार क्षेत्र हो यहाँ चाहिँ हाम्रो अनुभव पनि के छ भने अब दैनिक सफाइ गर्ने झाडु लाउने र त्यहाँको फोहोर टिपेर लाने कामको विकल्पमा अर्को खासै त्यस्तो उल्लेख्य काम भएको छैन बरु अन्यत्र बजारभन्दा अन्यत्रको ठाउँहरूमा थुप्रै पूर्वाधारहरू बनिएको छ थुप्रै संरचनाहरू बनेको छ पिच बनेको छ बने बाटो बनेको छ पुल बनेको छ तर खास फोकस टाँडी बजार जुन हो त्यो ठाउँमा चाहिँ नभएको अवस्था भएको हुँदा कमसेकम यो ठाउँको लागि यही उपयुक्त हो यो चाहिँ गर्नैपर्छ भन्ने किसिमको उत्सुकता आएको र यो मान्छेहरूको सपोर्ट पनि भएको हुनाले नगरपालिकाले यसलाई अलि सक्रिय रूपमै अभियानकै रूपमा अघि बढाएको छ यसलाई सबैजनाले सहयोग गर्नुभएको छ त्यस कारणले त्यस्तो देखिएको अर्थात राम्रो काम गर्दैछ है भन्ने भएको कारणले उहाँहरू सबैजना समर्थनमा हुनुहुन्छ अनि नगरपालिका पनि सबैको समर्थन जुटेको सबैको चाहिँ माहौल जुटेको अवस्थामा उपयुक्त बेला उयो भन्ने ठानेर यसलाई चाहिँ अघि बढाउनलाई लागेको कुनै बेला नमुना नगरपालिका पनि भएको थियो बिचमा केही खस्की अहिले फेरि केही सक्रिय भएको छ नगरपालिका समग्र देशभरिको नगरपालिकाहरूको मूल्याङ्कन गर्दाखेरि हाम्रो नगरपालिकाले राष्ट्रिय स्तरमा नै एउटा इज्जत कायम गर्नु सकेको हो अब मापनकै क्रममा पनि टप फाइभभन्दा पछाडी गएको होइन कहिले पनि फर्स्ट पनि भयो सेकेन्ड पनि भयो अब ती चाहिँ कस्ता हुन्छन् भने त्यो विकास निर्माणका कुराहरू जनपरिचालनका कुराहरू भन्दा पनि डकुमेन्टहरूको आधारमा धेरैजसो डकुमेन्ट्री धेरैजसो सिस्टम फलोअप गर्ने कुराहरू ऐन नियमको पालना गर्ने कुराहरू समेतलाई मापन गर्ने हुँदाखेरिमा त्यो त्यस्तो हुने हो अब अहिले हाम्रो मापन पनि अलिकति विगतका वर्षहरूमा भन्दा अलिकति खस्किएको अवस्था हो अब हामीलाई चित्त पनि दुखेको छ अब पहिला दोस्रो तेस्रा भइरहेको नगरपालिका अलिकति चाहिँ थोरै नम्बर अपटेन भयो त्यसले गर्दाखेरि अलिकति गर यसलाई अब कसरी सुधार्ने भन्ने छौँ समग्रमा त्यस्तो खुस्किएको अवस्था खस्किएको अवस्था होइन अब हामीसँग अलिकति चाहिँ यो नगरपालिकाको आन्तरिक स्रोतको अत्यन्त कम कमी ले गर्दाखेरिमा कति चिजहरू सम्पादन गर्नु गाह्रो भइरहेको छ हाम्रो प्रशासनिक खर्चहरू बढ्ने र आन्तरिक स्रोत चाहिँ कन्सट्यान्ट बस्ने एउटा यथावत बस्ने भएको र ठुला औद्योगिक कल कारखानाहरू नभएको कुनै दिगो रूपमा सधैँ आय आर्जन हुने खालका बस नभएको सपिङ कम्प्लेक्सहरू नभएको यी विविध कारणले हामी आर्थिक रूपले चाहिँ लगभग कमजोर छौँ यसका बावजुद पनि जे भएको छ त्यो त्यसलाई सन्तोष मान्नुपर्ने हुन्छ र यो निरन्तर प्रोग्रेसमा निरन्तर प्रयत्नमा रहिरहने चिज हो त्यस सन्तुष्टि लिने बस्ने ल अब यति भए पुग्यो भन्ने विषय केही पनि हुँदैन यसलाई यसरी नै बुझ्नलाई म अनु अब यो बाइस अथवा पच्चिस मिटर भन्ने अलिकति यो दुविधा नगरवासीमा देखिएको छ कतिपय ठाउँमा घर भत्कियो कतिमा भत्किनु पर्ने भत्केन भन्ने यो गुनासो पनि हाँस यसलाई चिर्दिनुहोस् हजुर यसमा के छ भने अहिले हामीले चाहिँ पच्चिसै मिटरको एउटा डिमार्केसन गरेका छौँ पच्चिस मिटर नै चिन्नु लगाएर यहाँसम्म चाहिँ यो सडक क्षेत्र अधिकार भन्ने कुरा क्लियर कट कुरो राखिएको छ अब अस्थायी प्रकृतिका कमजोर प्रकृतिका संरचनाहरू भत्काइएको पनि छ र बाइस मिटरसम्म चाहिँ क्लियरै भत्काएको छ र घर भत्काउने विषयमा घर धनी के भन्नुभएको छ भने हामी पच्चिस मिटर कुनै हालतमा पनि हामी चर्चिँदैनौँ हामी आफै भत्काउँछौँ आफै बनाउँछौँ हामी आफ्नो फुटपाथ हाम्रो अगाडिको फुटपाथ हामी नै मेन्टेन गर्छौँ तर डोजरै हानेर सिँढीहरू पेटीहरू हान्दाखेरिमा घरलाई पनि असर पर्ने हुँदा आखिर विकास निर्माण त हैँको मान्छेकोलाई हो हिँडेको मान्छेकोलाई मर्माहत गराएर किन विकास चाहियो भन्ने किसिमका थुप्रै कुराहरू आएको हुँदा ल ठिक छ त्यसो भने छिटोभन्दा छिटो एक महिनाभित्र डेढ महिनाभित्रमा आफै क्लियर गर्नुहोस् है त भन्ने किसिमको कुराहरू सहमत भएपछि छोडिएको छ र चिनो लाएर छोडेको छ र कतिपय घरहरू अहिले भत्काइ पनि रहनु भएको छ झिकिरहनु भएको छ त्यो 25 मिटर साइजको र नझिकिनीहरूले यो बर्सातको कारणले काम गर्न गाह्रो गा, भयो तल पसल भएको कारणले उहाँहरूलाई अन्त सिफ्ट गर्न अलिक समय मिलिरहेको छैन केही समय दिनुहोस् हामी निश्चित भत्काउँछौँ भन्ने वचनबद्धता दिएको हुँदाखेरि छोडेको हो र कुनै पनि घर कुनै पनि टहराहरू पच्चिस मिटरभित्र छन् भने त्यो रहँदैन खालि मर्यादा स्वरूप आफै भत्काउँछौँ भने हुनाले नगरपालिकाले एउटा सदाशतापूर्वक व्यवहार गरेको हो यदि भत्काउनु भएन भने आफैले क्लियरेन्स गर्नु भएन भने अब अलिकति मर्यादा तोडेर नगरपालिकाले फेरि अब त्यही किसिमले भत्काउँदै जान्छ त्यसमा उहाँहरूले केही पनि बोल्न मिल्दैन कति छन् पच्चिस मिटरभित्र नगर क्षेत्रमा यो टाढीदेखि बकुलरसम्मभित्र त्यस्तो भत्काउनु पर्ने घरहरू तिन चारवटा घरहरू छ एउटा यहीँ बकुलरमै छ अब मैले चाहिँ अब नामै भन्दा पनि हुन्छ हाम्रो के अरे कपिलामणि दाईको घर उहाँले आफै नगरपालिकामा आएर म निश्चित समयमा म आफै भत्काउँछु भन्नुभएको छ उ उहाँले भनेपछि उहाँले गर्नुहुन्छ त्यस्तै गरी चाहिँ उतापट्टि हरिशरण पाठकजीको घर छ उहाँले पनि म आफै भत्काउँछु खालि चिनो लगाएर छोड्नुहोस् भन्नुभएको छ यस्तै दुई तिनवटा ठाउँहरू छ जस्तै प्राणी बजारको प्रहरी बिट कार्यालयको अगाडि <laughs> कमलचन्द्र खनालज्यू भूपेन्द्र अधिकारीज्यूहरूको घरको सिँढी पेटीहरू उहाँहरू हामी आफैले यसलाई चाहिँ व्यवस्थित गर्छौँ चा, तपाईँहरूले गर्नु पर्दैन हामी यसको कस्ट कस्ट समेत यो यो फुटपाथ मेन्टेन गर्ने कस्ट समेत हामी आफै बेयर गर्ने गरी हामी व्यवस्थापन गर्ने हुँदा अहिले डोजरै हानेर एउटा बेमर्यादित ढङ्गले गर्नुपर्दैन भन्ने किसिमको कुरो जिम्मेवार मान्छेहरूबाट आइसकेपछि ल ठिक छ त नि ओके भनेर तपाईँको धेरै ठाउँ छैन त्यही चार पाँच ठाउँमा त्यस्तो छ अब लगत्तै नगरपालिकाले अर्को एउटा चुनौतीपूर्ण काम पनि सुरु गरिसकेको छ सा। जग्गा सार्वजनिक जग्गा सार्वजनिक गर्ने अथवा सीमाङ्कन गर्ने हजुर यसमा चाहिँ अब यहाँले कतिको समस्या देख्नुहुन्छ बाध अवरोध कतिको देख्नुहुन्छ ये ये आ, आ, ये ला ये ला के छन् यसमा बाधा अवरोधभन्दा पनि एउ यसमा अलिकति समय दिनेर र खट्ने कुराहरू मेजर छ अब खास गरी सार्वजनिक जग्गाभन्दा पनि खोलो क्षेत्र यो हामी सबै ठाउँमा जाने भन्ने योजना बनाएका छौँ यसलाई एउटा अभियानको रूपमा अघि सारेको छ नगरपालिकाले र हामीले विगत दुई तिन दिनमा ठुलै उपलब्धिपूर्ण काम पनि हासिल गरिसकेका छौँ जस्तै अहिलेसम्ममा करिब पाँच बिघा जग्गा छुट्याउने काम त्यो सीमाङ्कन गर्ने काम भइसकेको छ अब बाधा व्यवधान भन्नाले अहिले त्यहाँ पनि स्थानीय मान्छेहरूले फुल्ली सहयोग गर्नुभएको छ जस्तै जो सम्बन्धित निकटतम अब पूर्जा होल्डर मान्छेहरूले नै यो कामलाई यसरी बडाम यसलाई चाहिँ छुट्याऊँ भनेर सहयोग गरिरहनु भएको हुनाले त्यस्तो अप्ठ्यारो आउँदैन तैपनि अब कतिपय ठाउँमा आउँछ होला जस्तो लाग्छ थुप्रै मान्छेहरूको त्यहाँ प्रसङ्गहरू आएको छ कतिपय ठाउँमा ननापिदिए हुन्थ्यो नहाइदिए हुन्थ्यो भन्ने खालको छ भने कतिपय ठाउँमा पब्लिक आफैले लो यो ठाउँमा नै आउनु पऱ्यो यो ठाउँमा नै आउनु पर्यो भनिरहनु भएको छ अब हामीले त त रुटिन बनाएरै भ्या छैन जस्तै अब यसको अहिले हामीले चाहिँ खगडी खोला पञ्चनदी साइड सात नम्बर पाँच नम्बर छ नम्बर र दस नम्बरतिर नै हामीलाई अझै एक दुई महिना समय लाग्छ अब छिटो आइदिनु पऱ्यो भनेर यता चाहिँ लौरी गोल साइडबाट पनि प्रसङ्गहरू आइरहेको छ बुढीकुलो साइडबाट नि प्रसङ्गहरू आइरहेको छ उतापट्टि कायरखोलातिरबाट नि प्रसङ्गहरू आइरहेको छ यसलाई सेड्युल बनाएर एउटा चाहिँ योजनाबद्ध ढङ्गले एउटा यो चाहिँ अभियानकै रूपमा जाँदैछौँ त्यस कारणले अहिले चाहिँ त्यस्तो कुनै समस्या थ्रेट व्यवधानहरू आको छैन भोलि काम गर्दै जाँदा आएछ भने कस्तो प्रकृतिको आउँछ फेरि सेयरिङ गर्नुभयो यही बिचमा अब जुन अलिकति हुने खाने मान्छेले पनि अब भन्छन् स्थानीयवासीले दुई नम्बरी पूर्जा चाहिँ दर्ता गराएर आफ्नो नाममा पारे भन्ने हो यसको प्रक्रियामा चाहिँ के गर्छ नगरपालिकाले यो यस्तो दुई नम्बरी प्रक्रिया एक के छ भने नगरपालिकाको यो दर्ता गर्ने जुन प्रक्रिया हो त्यो प्रक्रियामध्ये एउटा चाहिँ नगरपालिकाको सिफारिस पनि चाहिन्छ नगरपालिकाको सिफारिस बिना कुनै पनि जग्गा दर्ता हुन सक्दैन अर्थात् मालपोत कार्यालयले त्यो प्रावधान राखेको छ कि नगरपालिकाको सिफारिस ल्याऊ गाउँ विकासको सिफारिस ल्याऊ भन्ने प्रावधान राखेको छ अब नगरपालिकाले सिफारिस दिँदैमा त्रुटि गरेको छ भने त्यो कारबाहीको त्यो खोजीको विषय हुन्छ नगरपालिकाको सिफारिस बेगरै माल कार्यले अथवा चाहिँ सम्बन्धित निकायबाट दर्ता भएको छ भने त्यो पनि खोज्ने हो कि भन्ने एउटा प्रसङ्गहरू उठेको छ किनभने पूर्जा ल्याइसकेपछि दर्ता गरिसकेपछि किता काट भइसकेपछि त्यो ठाउँमा नाप्न जानको लागि अलिकति समस्या हुँदो रहेछ यो पूर्जा लिने दर्ता गर्ने प्रक्रिया नै त्रुटिपूर्ण थियो कि त भनेर प्रश्नहरू उठेको हुँदा यो चाहिँ हामी सम्बन्धित निकायसँग बुझ्छौँ र नगरपालिकाले पनि त्यस्तो कहीँ जाने र नजानेपालिकाले गरेछ कि छैन भन्ने कुरा मलाई नगरपालिकाले त्यस्तो सिफारिस दिएको छ भन्ने लाग्दैन अब तैपनि यो चाहिँ पन्ध्र सोह्र वर्षको पिरियडमा कहीँ कतै त्यस्तो भाड्छ भने त्यो पनि खोजीको विषय हुँदैछ मलाई जहाँसम्म लाग्छ मलाई मेरो चाहिँ हृदयले भन्दछ यो त्यस्तो किसिमको अनधिकृत ठाउँमा दर्ता गर्नको लागि नगरपालिकाले सिफारिस गरेको छैन भन्ने लाग्छ कतै केही रहेछ भने त्यो पनि अलिकति दबावै आएको थियो भन्ने पनि सुनिन्छ अब यो दर्ता गर्ने क्रममा राज्य व्यक्ति दबाब आयो होला पुने बेला तर दबाब आए तापनि त्यस्तो किसिमको सिफारिस भएको छैन अब दबाबहरू त आउँछ नगरपालिका जस्तो ठाउँमा विभिन्न कामको लागि सु गर्नुपऱ्यो सु गर्नुपऱ्यो भनेर आउँछ किनभने यो हाम्रो जनताकै अड्डा हो भन्ने मान्यता भएको कारणले नै केही चिजहरू यहाँबाट हुन्छ भन्ने कारणले दबाब आउँछ तर त्यस्तो सिफारिसहरू भएको मेरो जानकारीमा छैन लगभग हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि छ अब एउटा अन्तिममा आन्तरिक स्रोतले गर्दा नगरपालिका चल्न सक्ने अवस्थामा पनि छैन अहिले पटक पटक भन्दै आइराख्नु भएको छ यसको नयाँ विकल्प के सोच्दै हुनुहुन्छ अब यसको लागि हामीले एकीकृत एक सम्पत्तिकरलाई पुनर्व्यवस्थापन गर्नुपर्छ अनि हामीले दिगो रूपमा नगरपालिकालाई आम्दानी हुने आ... स्रोतहरू जस्तै उदाहरणको लागि हामीले तुरन्तै एउटा बस पार्क निर्माण गर्नुपर्छ अनि त्यस्तै गरी एउटा चाहिँ सपिङ कम्प्लेक्सहरू जो बजारको लागि अत्यावश्यक चिज पनि हो एउटा एउटा सुपर मार्केट जस्तो चिजहरू नगरमा होस् जसले चाहिँ दिगो रूपमा स्थायी आम्दानी पनि दिन्छ र त्यसै गरी हामीले पर्यटनसँग सम्बन्धित करहरू लगाउनु अवस्था छ हामीले कार्बन ट्याक्स लगाउनुपर्ने अवस्था छ अब हामीले चाहिँ अब अरू थुप्रै यस्ता सम्भावनाहरू छन् हामीले राजस्वलाई एउटा चाहिँ प्रक्षेपण पनि गरेका छौँ त्यो राजस्व प्रक्षेपणले देखाइएका इन्डिकेटरहरूलाई एप्लाई गर्न सकियो भनेदेखि हाम्रो आन्तरिक स्रोत बढ्छ र सबैभन्दा हामीले सुधारै गर्नुपर्ने विषय चाहिँ हाम्रा चाहिँ आन्तरिक कर दस्तुरहरू छन् जो अत्यन्त न्यून छैनन् भन्दा पनि हुने किसिमको चाहिँ अवस्थामा एकीकृत एक सम्पत्ति एक कर छ एकीकृत एक सम्पत्ति एक करलाई कमसेकम मालपोत कार्यालयले राखेको न्यूनतम मूल्यमा पनि पचास पर्सेन्ट घटाएर राख्यो भने पनि त्यसले धेरै ठुलो तरक्की उन्नति हुनसक्छ र अनि विशेष गरी अब हामी चाहिँ यो सरसफाइ शुल्क जो चाहिँ यो ट्रिटमेन्ट प्लान्टसँग जोडिएको ढल प्रशोधन केन्द्रसँग जोडिएको ढलहरूको सिस्टम छ त्यसमा सफाई शुल्क लिने कुराहरू छ अलिकति सामुदायिक वन समितिंग अंत्रिया कर पर्यटक क्षेत्र में हमें कर दस्तुर विस्तार करी चीज कर सको भनेदेखि नगरपालिकाको स्थायी आम्दानी बढ्छ अनि बल्ल यो हुन mm -hmm. सस्टेन हुनसक्छ अन्यथा मैले चाहिँ पचासौँ ठाउँमा निवेदन गरेका छु नगरपालिकाको आन्तरिक स्रोत न्यून भएको कारणले नगरपालिका प्रशासनिक रूपले चल्न नसक्ने अवस्था भएको छ विकास निर्माणलाई अनुदान स्वरूप सरकारबाट आएको पैसाले तलब भत्ता खाने यहाँको प्रशासनिक काम गर्ने गर्न पाइँदैन यहीँबाट सस्टेन हुनुपर्छ यो जोसुकैले गर्दा पनि त्यही हो जनप्रतिनिधि निर्वाचित भएर आएपछि पनि यो चिजलाई फलो गर्नुपर्छ अहिले कर्मचारी मात्रै भएको बेला फलो गर्नुपर्छ यो नगरपालिकाको ठुलो समस्या छ भने यही एउटा समस्या छ यसलाई चाहिँ हामी सबै मिलेर गरियो भनेदेखि सस्टेन हुन्छ होइन भने इकोनोमिकल्ली यो चाहिँ प्यारालाइसिस हुने अवस्था छ अब यो सपिङ कम्प्लेक्सको लागि यहाँले जग्गा पनि छुट्याउनु भएको छ यसको बारेमा चाहिँ अब कहिलेदेखि काम सुरु गर्नु अब यो जग्गा छुट्याएको भन्दा पनि जग्गा किन्ने प्रयोजनको लागि बजेट छुट्याइएको छ जग्गाको खोजी भइरहेको छ एक दुईवटा विकल्पहरू आएको छ अब त्यो विकल्पमा कहाँ हुनसक्छ अब यो अलिकति रिमोट ठाउँमा लाँदा पनि त्यो भोलि सस्टेन नहुने सम्भावना रहने रहेछ बजारकै नजिकमा चाहिने हुँदा अब कहाँनिर हुनसक्छ भनेर जग्गाको हामीले चाहिँ खोजी गरिरहेका छौँ जग्गा पत्ता लगाइसकेको अवस्था होइन जग्गा किन्नको लागि चाहिँ बजेटको सिस्टम बजेटको व्यवस्था गरिएको हो अब हेरौँ यो वर्षभित्रमा यो पनि टुङ्गो लाग्छ होला बस पार्क र सपिङ कम्प्लेक्सको लागि हामीले एकदमै दृष्टिकोण लगाइरहेका छौँ कहाँनिर हुनसक्छ भनेर केही नयाँ प्रसङ्गहरू आइरहेको छ अहिले अब त्यसलाई अहिले चाहिँ व्यक्त नगरौँ केही दुई चार दिनपछि नै ती प्रसङ्गहरू फेरि क्लियर गर्न सकिनेछ यही सन्दर्भमा पनि अब हिजो आज भोलिसम्मै केही मिटिङहरू हुँदैछ त्यसपछि चाहिँ कुरो राखौँ बस पार्क र यो वर्षमा निर्माण कार्य सुरु होला ठाउँ खोज्नेसम्मको कुरा चाहिँ सुरु होला ठाउँ पाइयो भने निर्माण गर्नको लागि बजेटको समस्या हुँदैन किनभने हामीसँग बस पार्क बनाउनुको लागि सपिङ कम्प्लेक्स बनाउनुको लागि टिडिएफ तयार छ स्थानीय विकास मन्त्रालय झगडा कोर्स तयार छ थुप्रै थुप्रै निकायहरू तयार छ खालि हाम्रो चाहिँ यो स्थानको कारणले हामी पछि परेको ठाउँ फेला पारियो भने यो बन्न सक्छ चाँडोले हुन्छ यहाँसम्म आइदिनु कुराकानी गर्नुभयो समग्र नगरको विकास अनि यहाँ चाल्भ सड़क विस्तार सावजनिका सीमांकन को काम नगर को विस का विषय में कुरा यहाँ लेडियो एक सौ चार थोड़ा पांच मेगा तरफ तर्फ बाद धीरे धीरे धन्यवाद ज्ञापन गर्न चाहन्छु धन्यवाद हामीले कुराकानी गऱ्यौँ नगरको समग्र विकासका विषयमा रत्नगर नगरपालिकाका निमित्त कार्यकारी अधिकारीृत का सीताराम पोखरेलसँग उहाँसँगको कुराकानीसँगै आजको लागि भने अर्पण बसको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ प्राविधिक साथी रिजनलाई विशेष आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट रत्नगर नगरपालिकाका निमित्त कार्यकारी अधिकारीृत सीताराम पोखरेलसँगै ध्रुवराज छुट्टिन्छु नमस्कार मनी ट्रांसफर आपको आठौ वार्षिकोत्सव को अवसर में